दूरपश्चिमको मानवाधिकारको अवस्था सार्वजनिक मानव अधिकारको अवस्थामा अझै सुधार आउन सकेन भए पनि सरकारले पूर्ण सरकार साक्षर संख्या छ पुग्यो मष्टमाण्डो गाविसमा सबै साक्षर भएको घोषणा धनगढ़ीको मुख्य बजार क्षेत्र सीसी क्यामेराको निगरानीमा निर्माणाधीन चमलीय जलविद्युत आयोजनाको काम समयमै सकिनेमा आशंका र बैतडीका स्वास्थ्य संस्थामा औषधि आठ प्रकारका रोगको निशुल्क उपचार गर्ने सरकारको घोषणा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 सहयोगी रिपोर्टर को रही, के रूप रही काम करने उत्कृष्ट के हीला रेडियो को वार्षिकोत्सव में सम्मान गरेने साथ। ुवा कहाँ यस्तो पानी खान लाग्नु भएको खै छोड्नु पानी न उमाले खायो भने हाम्रो शरीरमा विभिन्न रोगहरूले आक्रमण गर्न सक्छ त्यही भएर पानी, पानी, पानी एकदमै सफा हुनुपर्छ कि बुवा हाम्रो आँखाले देख्न नसक्ने साना साना जीवाणुहरू पनि हुन्छन् पानीमा त्यसैले नि बुवा पानी, पानी उमालेर फ्युज प्रयोग गरेर फिल्टर गरेर या त पानी शुद्धिकरण विभिन्न विधिहरू प्रयोग गरेर मात्रै पानी खानु पर्छ के अनि हामीले नियमित रूपमा सफा शौचालयको पनि प्रयोग गर्नु पर्छ बुवा शौचालय प्रयोग गरिसकेपछि साबुन पानीले राम्ररी हात धुनु पर्छ के हो मेरो छोरीले एकदमै राम्रो कुरो गरे है मलाई एकदमै चित्त बुझे ल अब म सधैँ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 जनहित का लागी, USAID को आर्थिक सहयोग महिला विकास तथा एकता रुडुक द्वारा संचालित पहल कार्य अंतर्गत खाने पानी तथा वाश कार्यक्रम रुडुक डूरा रेडियो यूनिटी को सहकार रक्तदान जीवन दान अठारह वर्ष देखि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 खबर नमस्कार, अनि प्रभावकारीबर मानवाधिकार आयोग क्षेत्रीय कार्यालय धनगढ़ीमा सुदूरपश्चिम भरिबाट गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा दुई उजुरी परेका छन् तीमध्ये एक उजुरी अनुसन्धान र छत्तीसवटा उजुरी कार्यवाहीको प्रक्रियामा रहेको सो कार्यालयले आज धनगढ़ीमा एक कार्यक्रमको आयोजना गरी जनाएको छ राजनैतिक अधिकार हननका त्रियासी आर्थिक सामाजिक सांस्कृतिक अधिकार हननका पच्चीस यातना सम्बन्धी पचास बेपत्ता तथा अपहरण सम्बन्धी तीस महिला अधिकार सम्बन्धी छ बाल अधिकार सम्बन्धी दुई र जातीय विभेद सम्बन्धी ओटा उजुरी परेको जनाइएको छ गत वर्ष संघीय सीमांकनको विषयलाई लिएर उत्पन्न परिस्थिति टीकापूर घटना र त्यसपछि महीना दिनसम्म लगाएको कर्फ्यूका कारण मानव अधिकारको अवस्था दयनीय बन्न पुगेको आयोगका निमित्त निर्देशक मोहनदेव जोशीले बताउनु भएको छ क्रममा नागरिकको जीवन स्वतन्त्रता न्याय लगायतको अधिकार व्यापक रूपमा हनन भएको उल्लेख गर्नु भएको छ मुलुकमा संविधान निर्माणपछि भारतले लगाएको अघोषित नाकाबन्दीका कारण आपूर्ति व्यवस्थामा कठिनाई भई नागरिकले दैनिक उपभोग्य वस्तुको चरम अभाव अबा, खेपेको जोशीको भनाइ थियो यसका अतिरिक्त सुदूरपश्चिममा मानवाधिकार उल्लंघनको घटनामा कमी नआएका सरकारवाला पक्षहरूलाई जिम्मेवार बन्न र मानवाधिकारको प्रत्याभूत गराउन आयोगले आग्रह समेत गरेको छ हलिया प्रतिनिधिहरूले मुक्त गर्न छुटेका हलियाहरूतर्फ सरकारले ध्यान नदिएको आरोप लगाएका छन् मुक्त गरिएका हलियाहरूको पुनस्थापनामै समस्या रहेका बेला विभिन्न जिल्लाका हलियामुखी समाजका प्रतिनिधिहरूले यस्तो आरोप लगाएका हुन् हिजो मात्रै डडेलधुरा क्षेत्रमुकाम क्षेत्रमा भूमि सुधार तथा व्यवस्था मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सहसचिव टीकाराम घिमिरेले अहिले मुक्त गरिएका हरियारको प्रमाणीकरण उनीहरूलाई परिचय पत्र वितरण र पुनस्थापनामा मात्र काम गर्न सकिने बताए पनि उनीहरूले भने आज डडेलधुरामै गरेको कार्यक्रममा उनीहरूका पनि उनीहरूको पनि व्यवस्थापन गर्नुपर्ने बताएका हुन् मध्यपश्चिमका सुर्खेत जाजरकोट र ह्मलागरी तीन जिल्ला र सुदूरपश्चिमका सबै जिल्लाका सहित बाह्र जिल्लाका जिल्ला, जिल्ला, जिल्ला हलियामुक्ति समाजका प्रतिनिधिहरूले छूट रहेका हलियाहरूको विवरण सरकारलाई उपलब्ध गराएको भए पनि उनीहरूलाई नसमेटिएको दावी गरेका छन् कार्यक्रममा जिल्ला हलियामुक्ति समाज दलितद्वारा अध्यक्ष तुलराम सार्कीले भने डडेलधुहाको अस्सी ग्राममा रहेका मुक्त हलियारको विवरण हामीले सरकारलाई पठायौं तर सरकारले छुटाएको छ यस्तै जिल्ला हलियामुक्ति समाज दार्चुलाका अध्यक्ष चक्र पार्कीले पनि जिल्लाका एकचालिस गाविस मध्ये सोह्र गाविसको मात्रै तथ्याङ्क संकलन गरिएको र बाँकी छुटेका हलियारको तथ्याङ्क संकलन गरिनुपर्नेमा जोड़ दिएका छन् जिल्ला हलियामुक्ति समाज जाजरकोटका प्रतिनिधि प्रसाद नेपले भने विकट जिल्लामा घर निर्माणको लागतलाई बढ़ाउनु पर्ने बताएका छन् कार्यक्रममा बोल्दै भूमि सुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव टीकाराम घिमिरीले हलियका सबै समस्याहरू मन्त्रालयमा पुर्याउने र मागहरूलाई पनि सम्बोधन गर्नतर्फ सरकारलाई पनि आग्रह गर्ने बताएका छन् कार्यक्रममा मन्त्रालयकै उपसचिव गोकर्ण शर्माले देशभरिमा अहिले सरकारले अहिसम जम्माक्त कर सोलह हजार नौ सय त्रिपन्न परिवार मुक्त हलियार मध्य एघार हजार सैंतीस जना को प्रमाणीकरण कर आठ हजार नौ सौ तेईस जनाचय पत्र पाँची हिजो को समाचार में आठ हजार बड़ी परिचय पत्र पाए प्रमाणीकरण अमस्थपना एक हजार चार स परिवार को मत पुनस्थना जानकारी दियादतर्फ चार सय पञ्चासी घर निर्माणतर्फ तीन सय पैंतिस र घर मर्मतमा पाँच सय छयासी रहेको उनले कार्यक्रममा बताएका थिए डडेलधुरामा पूर्ण साक्षर गाविसको संख्या छ पुगेको छ बिहिबार जिल्लाको छैटौं पूर्ण साक्षर जिल्लाको रूपमा मष्टमाण्डो गाविसलाई घोषणा गरेसँगै पूर्ण साक्षर गाविसको संख्या छ पुगेको हो आज परेको अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको गाविस सचिव गणेश राज पन्नेरूले जानकारी दिएका छन् गाविसलाई पूर्ण साक्षरका लागि आवश्यक सबै सूचकहरू पूरा गरेपछि आज एक औपचारिक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको उनले जानकारी दिएका छन् मास्टामाण्डो गाविस खुला दिशामुक्त र पूर्ण खोपयुक्त गाविस समेत घोषणा भइसकेको गाविस सचिव पन्नेरूले जानकारी दिएका छन् यसअघि समयजी भद्रपुर गणेशपुर कोटेली र बेलापुर पिस यसअघि नै पूर्ण साक्षर घोषणा भइसकेका छन् जिल्लालाई यस शैक्षिक सत्रभित्र पुनः साक्षर घोषणा गर्ने लक्ष्य राखिएको छ अठार गाविस र दुई नगरपालिका रहेको जिल्लाका गाविसहरू पुछ माघभित्रै पूर्ण साक्षर घोषणा गर्ने योजना तयार भइसकेको र नगरपालिकाहरूले साथ लक्ष्य भित्रै पूर्ण साक्षर जिल्ला घोषणा गर्न सकिने जिल्ला शिक्षा अधिकारी दुर्गा विष्टले जानकारी दिएका छन् जिल्ला खुल्ला दिशामुक्त भने यसअघि नै घोषणा भइसकेको छ यसैबीच समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लगानी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज सैतिसौं शिक्षा दिवस मनाएको छ तत्कालीन राजा वीरेन्द्रलाई निशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिनको अवसर पारेर दुई हजार एकतीसबाट फागुन बाह्र गते मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस देशमा रा। गणतन्त्रको स्थापना भएपछि अन्तर्राष्ट्रिय साक्षर दिवसको दिन सेप्टेम्बर आठमा मनाउन थालिएको हो यो दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवससँगसँगै मनाउन जीवन उपयोगी शिक्षामा लगानी नारा तय गरेको भए पनि शिक्षामा राज्यले गर्ने लगानी भनै वर्ष नै घट्दो छ विगतमा मुलुकको कुल बजेटको सत्र प्रतिशतसम्म शिक्षामा छुट्याउने गरिएकोमा यस वर्ष करिब एघार प्रतिशतसम्म झारिएको छ यसैबीच सा अन्तर्राष्ट्रिय साक्षरता दिवस डलिसमा पनि मनाइएको छ युएसएआरडी को व्यावसायिक का साक्षरता कार्यक्रम मार्फत जिल्लाका गणेशपुर बगरकोट गाविस र परशुराम नगरपालिकाको जोगबुड़ामा दिवस मनाइएको हो निशपुर गाविसमा अन्तर्क्रिया साक्षरता नाटक र देउड़ा मार्फत दिवसको सान्दर्भिकता झल्काइएको छ यस्तै बगरकोट र गाविस र परशुराम नगरपालिका क्षेत्रमा पनि भव्यताका साथ दिवस मनाइएको युएसए आईडी व्यावसायिक साक्षरता कार्यक्रमका जिल्ला अधिकृत ज्योति अर्ज्यालले जानकारी दिनुभएको छ अवांचित गतिविधि नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले धनगढ़ी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रका बाह्र स्थानमा पहिलोपटक सीसी क्यामरा जडान गरिएको छ सीसी क्यामरा जडानबाट बजार क्षेत्रमा हुन सक्ने अपराधिक क्रियाकलापको निगरानी गरी शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सघाउ पुग्ने विश्वास प्रहरेको छ सर्वसाधारणको भीट एवं चहल बढ़िरहने स्थानीय ट्राफिक चोराहादेखि जिल्ला प्रहरी कार्यालयसम्मको करिब दुई दुई किलोमिटर लामो बजार क्षेत्रका बार स्थानमा सीसी क्यामेरा जड़ान गरी निगरानी अघि बढ़ाइएको हो सीसी क्यामराको कन्ट्रोल रूम कैलाली जिल्ला प्रहरी कार्यालयमा राखिएको छ सो क्यामरा जड़ानको पहिलो चरणको काम पूरा भएकाले दोस्रो चरणको काम पनि अगाडि बढ़ाउन लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताएका छन् दोस्रो चरण अन्तर्गत ट्राफिक चौरादेखि एक एक किलोमिटर उत्तरतर्फको चटकपुर र दुई किलोमिटर दक्षिणतर्फको त्रिनगर भन्सार कार्यालयसम्म सीसी क्यामरा जड़ान गर्ने योजना रहेको उनले जानकारी दिएका छन् कैलाली उद्योग वाणिज्य संघ जिल्ला विकास समिति धनगढ़ी उपमहानगरपालिका बैंक तथा वित्तीय संस्थान लगायतको झण्डै रू तेह्र लाखको सहयोगमा सो क्यामरा जड़ान गरिएको हो दार्चूलामा प्रहरीले लागू औषध दुर्वेशी नियन्त्रणका लागि अभियान सञ्चालन गरेको छ पहिलो चरणमा भदौ 22 गतेदेखि उन्तिस गतेसम्म जिल्लाव्यापी रूपमा अभियान सञ्चालन भइरहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी केदार खनालले जानकारी दिनुभएको छ अभियान अन्तर्गत पहिलो चरण लागू औषध दुर्वेशीमा फँसेका युवाहरूलाई परामर्श कक्षा दिइने तथा उनीहरूका अभिभावकहरूमा सचेतना अभिवृद्धि गराउने खालका कार्यक्रम सञ्चालन गर्न लागि उहाँले जानकारी दिनुभएको छ पछिल्लो समय दार्चुलामा लागु औषध प्रयोग गर्नेहरू जिल्ला स्तरमा काम खलंगा आसपासकै क्षेत्रमा लागू औषधको प्रयोग गर्नेहरू अहिले सीमा पारी गएर समेत लागू औषध प्रयोग गर्न थालेका छन् प्रयोगकर्ताहरूमा अधिकांश अठारदेखि पच्चीस वर्ष मुनी का युवा समूह आये द्रवेशन में लगे युवा पछल्ला समय जिला सदर मुकाम आसपास का क्षेत्र में भाई चोरी घटना संलग्न भन्द प्रहरीण अभियान संचालन प्रहार सीमा क्षेत्र को चेक जांच कड़ा में कड़ाई अनेक कड़ाई खालू औषध प्रयोग करने संख्या घटे गांजा तथा चरी सेवन करने के संख्या भी खलंगाम अत्याधिक प्रमान प्रहरी प्रमुख केदार खनालो किशोरवस्थाका छोराछोरीको बारेमा निगरानी राख्न अभिभावकहरूलाई आग्रह गर्नुभएको छ बजाङको बाली खोलामा काठेपूल निर्माण भएपछि त्यस क्षेत्रका स्थानीयहरू हर्षित भएका छन् असार 31 गते बााउली खोलामा आएको बाढ़ीले सैतिस गाविस जोड्ने छोलंगे पुल बगाएर लगेपछि सदरम काम चैनपुर गर्ने स्थानीयहरूलाई शास्ति भएको थियो बालीघाट काठे पूल उपभोक्ता समितिको सक्रियतामा त्यस क्षेत्रमा काठे पूल बनाएको समितिका अध्यक्ष गणेश पिकले बताउनु भएको छ स्थानीयको जन श्रमदान आर्थिक सहयोगमा निर्माण भइरहेको काठेपूलको लगभग काम सम्पन्न भइसकेको छ काठेपूलमा मानिसहरूको जलविद्युत आयोजनाको काम समयमै सम्पन्न हुनेमा आशंका नेकपा क्रान्तिकारी माओवादले भोलि अतरीयमा प्रदर्शन गर्ने वैतरिका स्वास्थ्य संस्थामा औषधि अभाव आठ प्रकारका रोगको निशुल्क उपचार गर्ने सरकारको घोषणा डोटीबाट एघारवटा स्थानीय तहको खाका को समाचार होला स्थानीय कला संस्कृति को जगेर्ना हमी सब को दायित्व हो भन्ने मूल नारा का साथ हम सहारा युवा क्लब को प्रस्तुति बंधुनी मेला त्रिहत्तर परम्परागत रूपमा मनाइँदै आइरहेको बन्डुनी मेलाको अवसरमा हाम्रो यस सहारा युवा क्लबको आयोजनामा हुने विभिन्न जनचेतनामूलक कार्यक्रम हुने भएकाले डडेलधुरा स्थित सम्पूर्ण राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थाका कार्यालयका प्रमुख तथा प्रतिनिधि समाजसेवी सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायत सम्पूर्ण सर्वसाधारणको उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ हम्रा आकर्षण स्थानीय तथा राष्ट्रीय कलाकार प्रस्तुति को जनचेतना मूलक कार्यक्रम खेल स्थान अमरगढ़ी नगर पालिक पोखरा डड़धुरा मिट्टी यही असरोज एक गते बिहान दस बजे आयोजक सहारा युवा क्लब अमरगढ़ी नगर पालिक सात पोखरा डिलधुरा सूचना सूचना सूचना एस भागेश्वर सामुदायिक वन उपभोक्ता समूह भागेश्वर एकदेखि खुला रूपमा हात हतियार चुरी शिकार कासो रुख स्याउला सोतर काट्न निषेध गरिएको छ तोकिएका चार किल्ला सिमाना क्षेत्र पूर्वमा नानीघाट सूर्निया दोभान पश्चिममा तुसारीदेखि उत्तरमा कालामाटा हिलमाले दक्षिणसम्म यी चार किल्ला क्षेत्रमा यस्तो कार्य गर्न नहुने बेहोरा सम्पूर्णमा जानकारी गराउँदछौ अध्यक्ष डम्बरसिंह अरियाल सचिव जनकराज भट्ट भागेश्वर सामुदायिक वन उपभोक्ता समूह भागेश्वर डडेलदुरा तपाईँ अहिले बयानब्बे दशमलव दुई मेघार्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ हामीले प्रस्तुत गरेका थियौं सुदूरपश्चिमको मानव अधिकारको अवस्था सार्वजनिक मानव अधिकारको अवस्था अझै सुधार आउन सकेन छुट रहेका हलियाहरूतर्फ सरकारले ध्यान नदिएको आरोप विवरण पठाएको भए पनि सरकारले छुटाएको दावी डडेलधुरामा पुनः साक्षर गाविसको संख्या छ पुग्यो मष्टमाण्डो गाविसमा सबै साक्षर भएको घोषणा धनगड़ीको मुख्य बजार क्षेत्र सीसी क्यामेराको निगरानीमा लगायत दार्चुलाको शिखरमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना समयमै बन्नेमा स्थानीयले आशंका गरेका छन् नेपाल विद्युत प्राधिकरणले छ महीनामै चमेलियाको निर्माण कार्य सक्ने बताइरहेको बेला स्थानीयले समयमै विद्युत बन्नेमा आशंका गरेका हुन केही दिन अघि मात्र विद्युत प्राधिकरणले चमेलिया जलविद्युत आयोजना आगामी छ महीनाभित्र निर्माण सम्पन्न गर्ने बताएको थियो तर चमेलिया निर्माण कार्य सुस्थ भएको भन्दै समयमै बन्नेमा स्थानीयले आशंका गरेका छनन् जमेलियाको अहिलेको गति हेर्दा छ महिना त एक वर्षसम्म पनि निर्माण हुने छाटघाट छैन शिखरचारका स्थानीय मानसिंह खडायतले भन्नुभयो हामीलाई त विश्वास छैन छ महीनाभित्रै विद्युत बल्ने त केही एक वर्षमा निर्माण भए पनि ठिक थियो उहाँले अहिले चमेलियाको काम सुस्थ गतिमा भइरहेको भन्दै यसको सम्पूर्ण जिम्मेवारी सरकार र निर्माण कम्पनीले लिनुपर्ने भनाइरहेको छ निर्माण स्थलमा ठेकेदार प्रतिनिधि शून्य अवस्थामा आयोजनाको काम चाडो हुने गप मात्रै हो नेपाल विद्युत प्राधिकरणले क्रोनिक समस्या बनिरहेका चमेलिया जलविद्युत आयोजनामा आगामी छ महिनाभित्रै सम्पन्न गर्ने बताएको थियो ठेकेदार शहीदको विवाद अन्त्य भय आयोजनामा काम सुचारू भएको अब र अबको छ महिनाभित्रै सम्पन्न हुने जानकारी प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफले केही दिन अघि सार्वजनिक गर्नुभएको थियो तर चमेलिया आयोजना क्षेत्रमा कुनै कार्य गति पनि दूतरूपमा अगाडि बढ़न नसकेको चमेलिया जलविद्युत आयोजनाका सहायक प्रबन्धक पुष्पराज जोशीले बताउनु भएको छ कमजोर भू बनोटका कारण सागुरीको चमेलियाको आठ सय त्रिचालिस मिटर सुरूङमध्ये छ सय एघार मिटर सोझो बनाई सकिएको छ भने अझै बाँकी दुई सय बत्तीस मिटर सुरुङ निर्माण बाँकी रहेको जोशीले बताउनु भएको छ अहिलेको गतिलाई हेर्ने हो भने पनि छ महिनाको समय अवधिमा कुनै हालतमा निर्माण सम्पन्न हुन नसक्ने जिकिर गर्दै सहायक प्रबन्धक पुष्पराज जोशीले आवा आज दुई सक्ने लक्ष्य राखिएको दार्चुलामा निर्माणाधीन तीस मेगावाटको जमेलिया जलविद्युत आयोजना प्रमुख समस्या भनेकै सुरुङ निर्माणको भएको जोशीको भनाइ छ ठेकेदारको लापरवाही भेरिएशन र प्राधिकरणको सुस्थ निर्माण प्रवृत्तिका पर, कारण चमेलिया आयोजनामा काम ढिलाइ हुँदै गएको हो तत्कालीन ऊर्जा मन्त्री कुमारी गेवालीको पालामा प्राधिकरण संचालक समितिले सुरुङ सज्याउन ठेकेदारको माग बमोजिम एक अर्ब नौ करोड़ अड़तीस लाख रूपियाँ भेरिएशन स्वीकृत गरेको थियो संसदको सार्वजनिक लेखा समितिले प्राधिकरणले चलन चल्तीभन्दा बढ़ी दिएर अनियमितता गरेको भन्दै भुक्तान रोक्न निर्देशन दिएको थियो लामो समयको विवाद र बहसपछि समितिले आयोजनाको काम नरोक्नका लागि उक्त रकम भुक्तानी दिन निर्देशन दिइसकेको छ संसदको पछिल्लो निर्देशनपछि झमेली आयोजनाको रोकिएको निर्माणको काम सुचारू भएको छ र ठेकदार कम्पनीले अझै प्रभावकारी ढंगले काम अघि बढ़ाउन सकेका छैनन् गेजुवाले शुरूमा चमेलिएको सिभिलतर्फको ठेक्का दुई अर्ब अठासी करोड़ तेह्र लाख रूपियाँमा लिएको थियो निर्माण प्रक्रियामा प्राधिकरणको ढिलाइ ठेकेदारको लापरवाही र कमजोर भू बनाउट लगायतका कारण आयोजनाको सिभिल तर्फको लागत दोपहरन्दा बढ़ी पाँच अर्ब ब... बयालिस करोड़ चौहत्तर लाख भन्दा बढ़ी पुगिसकेको छ चमेलिया जलविद्युत आयोजना ढिलाइमा ठेकेदार कम्पनी र सरकार प्रमुख जिम्मेवार रहेको स्थानीयको बुझाइरहेको छ आयोजना स्थलमा पटक पटक अनुगमन गर्ने तर काम अघि नबढ़ाउने प्रवृत्तिको कारण आयोजना ढिलाइ भएको हो नेकापा क्रान्तिकारी माओवादीले भोलि अन्तर्यमा प्रदर्शन गर्ने भएको छ माथिल्लो कर्णालीको विरोधमा अतर्यामा रयाली सहितको विरोध सभा गरिने क्रान्तिकारीथिलो कर्णाली विद्युत आयोजना सम्झौता नेपाली जनताको हित विपरीत रहेको भन्दै विरोध गर्न लागि क्रान्तिकारी माओवादीका जिल्ला सदस्य टंक कोइरालाले जानकारी दिनुभएको छ त्यस्तै उक्त पार्टीले सुकुम्बासी सरकार उदासीन रहेको भन्दै सरकार विरूद्ध प्रदर्शन गर्ने भएको छ वैतड़ीका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ गत सालदेखि नै औषधि आपूर्तिमा समस्या भएपछि स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो सरकारले स्वास्थ्य चौकीबाट चालिस प्रकारको औषधि प्राथमिक स्वास्थ्य केन्द्रबाट पचास प्रकारको औषधि र जिल्ला अस्पतालबाट सत्र प्रकारको औषधि निशुल्क दिने नीति लिएको भए पनि स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो जिल्लाभरिका स्वास्थ्य संस्थाले सिटामौल समेत माग अनुसार आपूर्ति हुन नसकेको बताएका छन् पछिल्लो समयमा ज्वरोका विरामीको संख्या बढ़दै गएको र स्वास्थ्य संस्थामा औषधि नहुँदा उपचारमै समस्या भएको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुवरले जानकारी दिएका छन् उनले भने स्वास्थ्य चौकीमा टाइफाइडका विरामी बढ़े पनि औषधि नहुँदा उपचारमा निकै समस्या भएको छ जिल्ला स्वास्थ्य कार्यालयबाट माग अनुसारको का औषधि आपूर्ति नहुँदा नागरिकलाई शास्ति भएको बताइएको छ सिद्धेश्वर स्वास्थ्य चौकी खोडपेमा गएको एक महिना आइरन चौकीको समेत चक्की समेत सकिएको छ गर्भवती महिलालाई निशुल्क रूपमा वितरण गरिने आइरन चक्की स्वास्थ्य संस्थामा कति पनि नभएको स्वास्थ्य चौकीका इन्चार्ज मदन महराले बताएका छन् स्वास्थ्य संस्थामा औषधि नहुँदा निशुल्क पाइने औषधि समेत सेवाग्राहीहरूलाई किन्नु पर्ने अस्थक प्राथमिक स्वास्थ्य केन्द्र पाटन का शशि कड़े ने बताया शर्मा स्वास्थ्य चौकी का ईंचार्ज प्रकाश चंद का अन्सार स्वास्थ्य संस्था में औषधी को अभाव बिरामी औषधी दिन सकते ग्रामीण क्षेत्र में मेडिकल समेत नागरिक सामान्य औषधी को अभाव में समस्या झेलिख्या जिरी औषधी को अभाव जिस्थ्य कार्यालय आरटी आरटी फोकल पर्सना संतोष पांडेय मग अन्सार औषधि आपूर्ति नवीकार कर जिला स्वास्थ्य कार्यालय टेण्डर आहवान कर औषधी खरीद प्रक्रिया अगा बढ़ाएप दुई महीना जति लगने वता औषधि को बड़ी अभाव स्वास्थ्य संस्था में जिस्थ्य स्टोरवा के औषधी पठाने तैयारी भाण्डेयता सरकार ने अब रोग मृगौला लगायत आठ प्रकार का रोग में निश्ल्कोपचार करने भाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्दै विपन्न वर्गका बिरामीलाई मुटु रोग मृगौला लगायत आठ प्रकारका रोगमा निशुल्क उपचार गरिने बताएका छन् त्यसै गरी बीसीजी लगायत एघार प्रकारका रोग विरूद्ध निशुल्क खोप समेत उपलब्ध गराइने हुने बताएका छन् निजी स्वास्थ्य संस्थाले बीसीजी डिपीटी लगायतका खोपको शुल्क लिने गरेका छन् निजी स्वास्थ्य संस्थाले विपनलाई छुट्याइएका निशुल्क दस सेवा निश्चित मापदण्डका आधारमा मात्र पाउने गरी तत्काल जिल्ला संयन्त्र बनाउने र त्यसको सिफारिशमा उपचार गर्ने व्यवस्था मिलाइने प्रधानमन्त्री दाहालले बताएका छन् साथै सरकारले देशभरका स्वास्थ्य संस्थाहरूको बैरंग सेवाको समय पनि बढ़ाइने भएको छ प्रधानमन्त्री भए पश्चात संसदलाई पहिलोपटक सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले देशभरका स्वास्थ्य संस्थाहरूमा बिहान दस बजेदेखि दुई बजेसम्म सञ्चालन हुँदै आएको बहिरंग सेवालाई विस्तार गरी बिहान दशदेखि पाँच बजेसम्म बनाइने बताएका छन् थारू समुदायमा देखिएको आनुवांशिक रोग सिकलसियल एनिमिया रोगको पहिचान गर्न सरकारले पहल गर्ने भएको छ आगामी छ महिनाभित्र कम्तीमा बीस हजार व्यक्तिको डीएनए परीक्षण गरी कार्डको व्यवस्था जेनेटिक काउंसिलिंग को समेत व्यवस्था करने प्रधानमंत्री यस्ते प्रत्येक स्थानीय पन्द्रह स पन्ध्र सय सयको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउने र सबै जिल्ला तह अस्पतालमा मेडिकल कलेजबाट दक्ष चिकित्सकको सेवा उपलब्ध गराउने उनले बताएका छन् प्रधानमन्त्री प्रचण्डले सातवटै प्रदेशमा एक एक सरकारी मेडिकल कलेज स्थापनाको काम तत्काल शुरू गरिने बताएका छन् यो घोषणा अघिल्लो सरकारले नै गरेको हो र बजेट भाषणमा पनि यो परेको छ अब सरकारले यसको काम अघि बढ़ाउने बताएको छ जिल्ला प्राविधिक सहयोग समिति डोटीले एघार तहको खाकालाई अन्तिम रूप दिँदै स्थानीय निकायको संख्या र सीमा निर्धारण गर्न बनेको आयोगमा प्रतिवेदन बुझाएको छ लामो समयदेखिको व्यापक छलफल र बहसपछि प्राविधिक सहयोग समिति डोटी आयोगले तोकेको छ तहको तो संरचनामा थप पाँच तहलाई थप्दै एघार तहको स्थानीय संरचना सहितको प्रतिवेदन आयोगलाई बुझाउन सफल भएको हो स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक कृष्ण गौतमले लामो समयको प्रयासपछि आज आयोगलाई इमेल मार्फत प्रतिवेदन इस अला पुनसंरचना कति तह को, को, को, को बनाने भन्ने बारे में राजनीतिक दल बीच विवाद बहस रामी छलफल गये भदौ बारह गत एघारहट इलाका स्थानीय तह बनाने सहमति राजनीतिक दलह पछय जि पुनर्संरचना को छलफल बड़ी तीव्रता पाया जिला प्रावधिक सहयोग समिति गदौ एक गते आयोजना जिला एगार तह को खाका आयोग में बे पठाउने गरे निष्कर्ष निकालेपछि अन्तिम तयारीमा जुटेको समितिले स्वमी, हिजो राजनीतिक दलहरूसँग बैठक गरेर आज आयोगमा प्रतिवेदन बुझाएको हो बुझाएको प्रतिवेदनमा एघारवटै इलाकालाई स्थानीय तह बनाउने गरी एक नगरपालिका र दशवटा गाउँपालिका रहेका छनृ अब सड़क तथा सवारीस सुदूरपश्चिम को ट्राफिक अपडेट आज सुदूरपश्चिम सड़क तथा सवारीस संबंधित क्लैप घटना तथा दुर्घटना नवस्था साम्य क्षेत्रीय ट्राफिक प्रधिक्यालय अत्तरिया अब आज रातीको मौसमी पूर्वानुमान आज राती साधारणतया देशभर मौसम बदली हुनेछ यसका साथै पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँ र पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ सँगसँगै पूर्वी क्षेत्रका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाकाले जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ सुदूरपश्चिमको मानव अधिकारको अवस्था सार्वजनिक मानव अधिकारको अवस्था अझै सुधार आउन सकेन छोट रहेका हलियाहरू तर्फ सरकारले ध्यान नदिएको आरोप विवरण पठाएको भए पनि सरकारले छुटाएको दावी डडलपुरामा पूर्ण साचर गाविसको संख्या छ पुग्यो मस्टमाण्डो गाविसमा सबै साचर भएको घोषणा धनगढ़ीको मुख्य बजार क्षेत्र सिसी क्यामेराको निगरानीमा काम समयमै निर्माण गर्न बाँकी र बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव आठ प्रकारका रोगको निशुल्क उपचार गर्ने सरकारको घोषणा समाचार शर्मा गर्न भाइकमा तपाई र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद तपाई हाम्रो समाचारहरु radiounity.com.np बाट पढ्न र साहायको बेला समाचार बुलेटिनहरु तथा कार्यक्रमहरु सुन्न पनि सक्नुहुनेछ सा। यसपछि राष्ट्रिय खबरका लागि साजा 7.5 बजे साजा खबर सुन्न सक्नुहुनेछ अवस्था सा। समाचार बुलेटिनबाट हामी दुवै बिदा हुन्छौ नमस्कार